टन सरकारले चुनावका लागि आवश्यक ज्ञान कानूनको अन्तिम टुङ्गो लगाउने तयारी गरेको छ चुनाव सम्बन्धी अध्यादेश सिफारिसका लागि मन्त्री परिषदका अध्यक्ष खिल राज रेग्मीले निर्वाचन आयोगसँग छलफल थाल्नु भएको छ रेग्मी निर्वास बालठारमा शुरू भएको छलफल निर्वाचन कानुन र समिति विधानसभा चुनाव को मीति का में केन्द्रित रहेको रेग्मी को निजी सचिवालय ने जना दलच त्रेसवर्ण उम्मीदवार को, को योग्यता लगायतका विषयमा लामो समय विवाद भएपछि दलहरूकै आग्रहमा सरकारले निर्वाचन कानुनको टुङ्गो लगाउने तयारी गरेको हो निर्वाचन आयोगसँगको छलफलका आधारमा आज दिउँसो बस्ने मन्त्री बैठकले अध्यादेश सिफारिसको तयारी गर्नेछ सरकारले निर्वाचन कानुनलाई अन्तिम रूप दिने विषयमा छलफल गर्ने भएको छ आज बस्ने मन्त्री बैठकले निर्वाचन कानुन र निर्वाचनको मिति घोषणाका विषयमा छलफल गर्नेछ सरकारी वार्ता टोलीका सदस्यहरूले दलहरूसँग भएको वार्ताका विषयमा जानकारी दिएपछि असन्तुष्ट दलहरूसँगको वार्ता र निर्वाचन कानुनका सरकारले धारणा बनाउने दलहरूले विवाद समाधान गर्न नसकेपछि सरकारलाई नै कानून टुङ्गो लगाउने जिम्मेवारी दिएका छन् निर्वाचनको मिति घोषणा र निर्वाचन कानूनलाई अन्तिम रूप दिने भने दलहरूसँग छलफलपछि मात्रै दिने सरकारको तयारी छ आजको बैठकमा अन्य मन्त्रालयगत एजेन्डाका विषयमा पनि छलफल हुनेछ मन्त्री परिषद बैठक दिउँसो तिन बजे बोलाइएको छ एकीकृत नेकपा माओवादीको केन्द्रीय समितिको बैठक आज बस्दैछ दिउँसो बाह्र बजेपछि बस्ने बैठकमा केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँड पदाधिकारीको नियुक्ति त्यसको सङ्ख्याको विषयमा छलफल हुनेछ बैठकमा अध्यक्ष पुष्प कमल दाल प्रसन्नहरूले पेश गर्नुभएको राजनैतिक प्रतिवेदनमाथि छलफल हुनेछ अध्यक्ष प्रसन्नहरूले उत्पादनलाई केन्द्रित गरेर बैठकमा राजनैतिक प्रतिवेदन पेस गर्नुभएको छ आज अध्यक्षभन्दा बढी आज अध्यक्षभन्दा अघि कृष्णबहादुर महराले पेश गर्नुभएको संगठनात्मक प्रतिवेदनमा छलफल केन्द्रित हुने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो महराको प्रतिवेदनमा पदाधिकारी र स्थायी समिति सदस्य संख्या संगठनात्मक जिम्मेवारीका विषयमा उल्लेख गरिएको छ आजको बैठकमा मध्यस्य नेताहरूले आफ्नो मागका विषयमा पनि कुरा राख्ने भएका छन् हिज बसेको मधेस ब्युरोको बैठकले रामचन्द्र छालाई मात्र स्थायी समिति दिन नहुने पोलिट ब्युरो केन्द्रीय समितिसम्म मध्यस्य नेताहरूको सहभागिता सुनिश्चित हुनुपर्ने लगायतको माग तय गरेको छैकमा कुल गजरीले प्रस्तावेश गर्ने ए माओवादी नेता रामकुमार शर्माले जानकारी दिनुभयो यसैबीच केन्द्रीय समितिको बैठक अघि बिहान पदाधिकारीको बैठक बसेको थियो सोनसाधी व्यवसायहरूले वाणिज्य विभागले गलत नेत राखेर सोनसाधी पसलमा हस्तक्षेप बढाएको भन्दै आन्दोलन सुरु गरेका छन् कृत्रिम अभाव पैदा गरी सोनसाँदी बजारमा कार्टेलिङ भएको भन्दै वाणिज्य विभागले व्यवसायमाथि निगरानी गर्न थालेपछि हिजोबाट उनीहरू सरकार विरुद्ध आन्दोलनमा उत्रिएका हुन् आज पनि उनीहरूले पसल नखुल्ले जनाएका छन् नेपाल राष्ट्र ब्याङ्कले निर्देशन गरे अनुसार विभिन्न वाणिज्य ब्याङ्कबाट आयात हुने दैनिक विस्कुलो सुन सोनसादी व्यवसाय महासङ्घले उठाएको छैन भने सोनसादीको मूल्य पनि निर्धारण गरिएको छैन नेपाल ति व्यवसायी महासंघका अध्यक्ष मणिक रत्न साकेले सरकारले एकतर्फी तरिकाले अव्यावहारिक मापदण्ड बनाएकाले आन्दोलनमा उत्रन बाध्य भएको दावी गर्नुभयो आज दिउँसो पत्रकार सम्मेलन गरी थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने उहाँले चेतावनी दिनुभयो गोर्खा कप फुटबल प्रतियोगिताको दोस्रो सेमी फाइनलमा आज थ्री स्टार र मनाङ म सिङ्गु क्लबीच प्रतिस्पर्धा हुँदैछ खेल दशरथ रङ्गशालामा दिउँसो तिन बजेपछि हुनेछ थ्री स्टार जावला खेल क्लबलाई र मनाङ मछि हराउँदै सेमी फाइनलमा पुगेका हुन् दुवै टोली बिहिबारको खेल जित्दै वर्षको पहिलो नक प्रतियोगिताको बाध्य नजिक पुग्ने सृजनामा छन् यो केही नयाँ खेलाडी अनुबन्ध गरेको दुई टोली बीचको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ आजको खेलको विजेताले उपाधिका लागि आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ आर्मी बुधबार बोइज युनियनलाई तीन शून्यले हराउँदै फाइनलमा रासिसी च्याम्पियन्स ट्रफीमा गए राति न्युजिल्याण्ड अस्ट्रेलियाले अङ्कबाडीका सन् ब्याटिङ गरेको अस्ट्रेलियाले आदम बोक्सलको एकात्तर र जर्च वेलीको पचपन्न रनको मद्दतले आठ विकेटको क्षतिमा दुई रन बनायो न्युजिल्याण्डका लागि मेसेल म्याक्लेकहमले सर्वाधिक चार विकेटले सवाफी ब्याटिङ थालेको न्युजिल्याण्डले दुई विकेटको क्षेत्रमा पन्ध्र ओभरमा मात्र एकाउन्न रन जोडेको अवस्थामा पानी परेपछि दुवै टोली अङ्कबाडीका हुन् आशा श्रीलङ्का श्री आज श्रीलंका र इङ्ल्याण्ड बीच प्रतिस्पर्धा हुनेछ खेल बेलुकी पौड़ी छ बजी नमस्कार। ंगडमी मैथ साइंस रेस्ट नदीकन पांच विषय में मत एस एल सी रू करना पाइने साधारण भाषा एवं कंप्यूटर को संपूर्ण कोर्स पढ़ाई होने एटिच्यूड मल्टीलर्निंगाडमी खैरहानी चार पर्षा हिमालयन बैंक को माथि अधिकारी प्लाजा मोबाइल अंठानब्बे चार बाहन